स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्समा रोजाइमा लुक भाकाको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउने गर्छौँ र विशुद्ध रूपमा हामी तपाईँकै रोजाइमा रहेका सुमधुर लोकदोहरी भाकाहरू तपाईँकै लागि राख्ने गर्छौँ यदि सुन्न मन लागेको छ कुनै पनि लोकधोहरी भाका भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न लागि खुल्लै छ तपाईँलाई जुन भाका सुन्न मन लाग्छ जस्तो भाका सुन्न मन लाग्छ हामी तपाईँको लागि रोजाइमा लोक भाकाको यो व्यवसायमा रहेर त्यस्तै भाका पक्कै पनि राख्नेछौँ अलिकति नया नया गीत सङ्गीतसँग तपाईँ नजिक हुनुहुन्छ भर्खरै बजारमा आएका गीत सङ्गीत तपाईँलाई सुन्न एकदमै मनपर्छ भनेदेखि तपाईँले ती नयाँ नयाँ लोक भाकाहरू पनि रोज्न सक्नुहुनेछ साथै तपाईँलाई अलि पुराना पुराना लोकभाकाहरू मनपर्छ जुन भाका सुन्दा तपाईँलाई अलिक नै आनन्द लाग्छ ती भाकाहरू छन् भने पनि तपाईँले रोज्न सक्नुहुनेछ हामी तपाईँको रोजाइमा रहेका जुन कुनै भाकाहरू रोजाइमा लुग भाकाको व्यवसायमा राख्ने नै राउन होला, आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय रेडियो अर्पण एक सय साथमा इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुन सुकै सुनिराख्नु भएको छ यति बेला आफ्नो ल ठिकै छ अनि हाम्रो भरतजीलाई आजको रुजाइमा लुक्पाका युवसा एकजना मात्रै सम्झिनुहोस् है हुन्छु नमस्कार यति बेला तपाईँ रोजाइमा लोक सुनिराख्नु भएको छ र तपाईँकै रोजाइमा रहेका सुमधुर र भाकाहरू हामी तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ देखिने चर्चामा रहेको भाका दुई हजार सत्तरी सालमा चाहिँ भर्खरै भन्नुपर्छ असार महिनामै बजारमा भित्रिएको हो कि जस्तो लागिरहेको तपाईको तपाईँको लागिरहेको छ विरही कार्कीले भर्खरै लिए बजारमा लिएर आउनु भएको छ मायालु फजारा हाम्रो भरतजीले रोज्नु भएको भाका हो निकै चर्चित भाका निकै नै ने अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै रहन सफल भएको छ यो भाका र तपाईँलाई पनि मनपर्छ यस्तै भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने भरतजीको रोजाइमा रहेकै मिठो भाका तपाईँको लागि पनि माइक्रो ली मधुर बोली माछाला कोही कुछे मधुर बोली माछाला जारा मैक्रो चरी माया पोखरा बजारा मैक्रो चरी सारा जाऊ माया पोखरा बजारा <laughs> <laughs> जाऊ माया नारायण घट बजारा कति गयो फिल्मी रोधी गाऊना कति कौन फिल्म हेना कहाी गाऊ मन परे मं पे धौना धौना धौना धौने मैक्रो चढ़ी सारा रया बोटोल को, को बजारा मैक्रो चढ़ी सारा रया बोटोल को बजारा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 तपाईंकै रोजाइमा रहेका समुधहरु लगभग आहरु तपाईकै लागि राख्नु नै छौ र त्यतिबेला रोजाइमा लुगभाकाको व्यवसायमा कसैले आइ सक्नु भएको छ भन्ने संकेत मिल्याछ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार आज नमस्कार काबाटको बोल्दै हुनुहुन्छ दादिङसाङ्कोस आजभोरले दादिङबाट अनुप गुरुङ अनुप गुरुङ हजुर अनि के गर्नुहुन्छ अनुप अझ पढ्दै हो कतिमा पढ्नुहुन्छ अनि नाइन मा नाइन मा कस्तो छ नि पढाई एकदमै राम्रो एग्जाम चलिरहेछ एकदमै रा एक राम्रो छ राम्रो छ राम्रोसँग पढ्नु होला है हजुर अनि आज कुन भाका सुन्न मन लाग्यो यहाँलाई हजुर कुन भाका सुन्न चाहनुहुन्छ अ चा? रामजी खाडको यो जुनी भन्ने यो जुनी वीरसन नसंयोजिनी भुलदिन हो कि कुन चाहिँ हो है हजुर हजुर ल ठीक छ कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजनालाई मात्र समजेनेस अ विशेषलाई ल ठिक छ रेडियो सुन्दै गर्नु होला है त ल नमस्कार नमस्कार. जीवन हो कैले सम्झ न बिर्सौचोनी भुल्दि मलाई माया गर्ने यो संसार मा यो त पारी छ यो जुनी बिर्सन् सालौजुनी भुल्दैन मलाई माया गरी यो संसारमा यो टपरी छ सही यो जुने भुल्दैन मैले बुझ्ने मेरो प्रिय देउदासरी छ नि केही मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको युवसा तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसमा र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुन सुकेको सुनिराख्नु भएको छ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि अर्को साथी पनि हुनुहुन्छ लाइनमा ठिक छ नि हाम्रो शान्ताजीलाई आज कुन भाका सुन्न मन लाग्यो नि रामजी खानुको क्या गीत रे तिम्रो फोटो यो सानो भन्ने कि तिम्रो फोटो यो सानो हजुर ल ठिक छ कसलाई सुनाउनुहुन्छ विशेष गरी यो भाका विशेष गरी दाईको काँडा दाईलाई र गङ्गा भाउजूलाई हुन्छ अहिले भने विधा हुन्छ है ल <laughs> नमस्कार <laughs> <नावस्ते। laughs> जय जय हो जय जय हो तिम्रो जय जय होना झारोसरो ना पारो सानो तिम्रो जिंदगी सुखमय होने सुन जय झुम्भानो जय जय जय जय हो तिम्रो जय जय हो त सुझैरो न पारो सानो तिम्रो जिन्दगी सुख भयो जय जय गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो ढाका <coughs> ढाकाको चौबन्दी ल्याइदिऊला मलाई चाहिँ मखमली पछ्यौरी ल्याइदिऊला त्यो पनि चाहिँ होइन के चाहियो त जे ल्याइदिन्छु भने पनि चाहिँदैन चाहिँदैन भन्छु मलाई त विन्द्रगर तिन खरखुरी बजारमा रहेको मनोकामना सुन चाँदी पसलको राम्रा राम्रा गराइन्छ एसदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना परेमा पुरानो गरगहना साफवेड तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भर पर्दो सुन चाँदी संपर्क वीरेन्द्र नगर तीन खुरखुरे बजार प्रो फाइटर नीलकुमार लामी छने शोभा लामी छाने फोन शून्य छप्पन्न पांच तिरासी दुई सौ नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सय छत्तीस साथ ही पर्व अनुसार जालामा में विशेष छूट ग के घर तथा अफिस निर्माण करेनगर की सदै समझ आलमुनियम का विशेषता घाट भास्तु रंगरोगन कर सफा करना सजिलो घाम पानी खिया नलाग्ने न पसांगी आकर्षक देखिने संपर्क ओम शीतल चोक फोन शून्य छपन्न पाँच आठ मोबाइल अन्ठानब्बे पाँच, पाँच ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना फोन शून्य छपन्न पाँच बयासी एक सय पञ्चानब्बे आलमुनियमको झ्यालोका प्रयोग गरौ वातावरण संरक्षणमा सहयोग पुराउ यू, अब घर तर का रंग होला मेरो तोरी को, को बीहे का डिजाइन का फर्नीचर का सामान सुपथ मूल्य में पाईहाल हजार विभिन्न रंग सम्पूर्ण सामानहरू दक्षीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिसरेसन स्कुल र होम डेको बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय छयानब्बे नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ धोका मिस्त्री हो, होला? मेरे छोरी को विवाह को लगी फर्नीचर का सामान हो, जाने होला? चाहिए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 विश्व विकास बैंक लिमिटेड रत्नगर एक बकुल रत्नगर नगर पालिक का कार्यालय को आड़ेमा में फोन शून्ना छपन्न पांच साठी चार सौ नारायणगढ़ शाखा फोन शून्य विश्व विकास बैंक दुई सत्रह बैंक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 हजार हमी कहाँ स्वदेशी तथा विदेशी फर्निचर, सोफा सेट स्टील दराज त्री दराज बक्स पलंग पाने को साथ ही अर्डर अनुसार सामान सुपथ मूल्य में पाइन संपर्क <ज़ाग> मनोकामना फर्नीचर उद्योग रण बाहेक बकुलहर दुर्सा रोड अरयल सप्लाइस को अगाड़ी मोबाइल अंठानब्बे चार पचास रामजी तिमल यसरीौ नै त मैले के गरौ मैले कतिचोटि भनिसकेँ तिमीलाई न्यू मनोकामना अटो वर्कसप मार्ने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मरमत सम्पूर्ण साना जीवका पार्ट्सहरू जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ पुनश्च सम्पूर्ण कार जीवान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क का न्यूबन अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर रनुपाठ बकुल्लहर नगरपालिकाको अगाडि शून्य मोबाइल अन्ठानब्बे पाँच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 र तपाईँलाई पनि सुन्न मन, प्ला, मन लागेको छ आफूलाई मनपर्ने लोकभाका भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ रूपमा हामी तपाईँकी रुजाइमा रहेका सुमधुर लोक भाकाहरू लागि राख्ने नै जस्तो भाका मनपर्छ जुन भाका तपाईँलाई मनपर्छ त्यही भाका तपाईँले रोज्नुहोला हामी पक्कै पनि तपाईँको रोजाइमा रहेको सुमधुर भाका राख्ने नै छौँ र यति बेला तपाईँले रोजाइमा लुक भाकाको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा गरेर त सुनिराख्नु भएको छ सा। साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँ हाम्रै लेगबेसी अनि भन्ज्याङ चौतारीमा गुन्जिने सुमधुर लुक रुझाइमा लुक भाकाको व्यवसायमा हामी तपाईँको लागि राख्ने नै छौँ सुन्न मन लागेको छ नयाँ नयाँ लुक भाका जुन भर्खरै बजारमा आएका छन् अहिले निकै नै चौरचामा रहन सफल भइराखेका छन् ती भाकाहरू भनेदेखि पनि आउनुहोला त्यस्तै गरी तपाईँ अलिकति पुराना लुक बढी झुकाव राख्नुहुन्छ पुराना पुराना लुक भाकाहरू बढी मात्रामा सुन्नुहुन्छ भनेदेखि त्यो पनि तपाईँले रोज्न सक्नुहुनेछ जस्तो भाका तपाईँ सुन्न चाहनुहुन्छ जुन भाका जिन्दगी जिन्दगीसँग नजिक छ जुन भाका तपाईँलाई सुन्दा निकै नै आनन्द लाग्छ एक प्रकारको खुसी तपाईँलाई प्राप्त हुन्छ ती भाकाहरू तपाईँले रोज्न सक्नुहुनेछ रोजाइमा लुक भाकाको व्यवसायमा आएर र रो, रोजाइमा लुक भाकाको हामी हप्तामा दुई दिन आउँछौँ मङ्गलबार र बिहिबार आज मङ्गलबार व्यवसाय हो र वसाई जुनै भए पनि तपाईँको रोजाइमा रहेका सुमधुर लुक हामी तपाईँको लागि राख्नेछौँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय लागि खुल्लै छ रूपमा तपाईँकी रोजाइमा रहेका सुमधुर लुकभाकाहरू प्रस्तुत गर्ने कार्यक्रम हो रोजाइमा लुकभाका तपाईँलाई थाहा नै छ र फोन प्रयास गरिराख्नु छ होला अलिकति लागि पनि राखेको छैन होला जे होस् प्रयास गर्न चाहिँ नछोड्नुहोला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँसँग पनि कुराकानी गर्छु र तपाईँ पनि आउनुहोस् तपाईँको लागि पनि दुईवटा बाटो खुल्दैछ कोही साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म पिठुवाट पिठुवाट यहाँको शुभनाम अलि नक्कले बुझाएर आफ्नै बानी सुधार पशुपति शर्मा केही समय अगाडि बजारमा लिएर आउनु भएको भाकासलाई सुनाउनुहुन्छ नि विशेष गरी यो भाका चाहिँ हुन्छ सन्ध्याजी आउँदै गर्नुहोला हातो भाइको रुजामा रोएको भाका पक्कै पनि हामी राख्न नै छौँ अहिले भने छुटिन्छ है ल नमस्कार यति बानी सुधार अलि नक्कली छ बोल्छु उहाँ खास जुधार पशुपति शर्माले केही समय अगाडि बजारमा लिएर आउनु भएको निकै नै चोर्जामा रहन सफल भएको भाका हो र सन्ध्याजीले आफ्नो रोजाइमा पार्नु भएको छ यो यति बेला हामी रोजाइमा लोक भाकाको व्यवसायमा सन्ध्याजीको रोजाइमा रहेको भाका पक्कै पनि राख्नेछौँ र तपाईँ पनि आउँदै गर्नुहोस् तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकदोहोहरी भाका भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ करिब करिब पाँच बजीसम्म हामी तपाईँसँगै रहन्छौँ तपाईँकै रोजाइमा रहेका र सुमधुर प्रस्तुत गर्नको लागि र बेला भने हामी सन्ध्याजीको रोजाइमा रहेको भाका पशुपति शर्माले आवाज दिनु दिनुभएको जुन कुनै भाका भए पनि सायद उहाँलाई हुन्छ कि जस्तो लाग्यो किन भन्दा गायक मन परेको हुनसक्छ त्यसो त सम्भव भएसम्म हामी त्यही गीत तपाईँको लागि राख्नेछौँ र यति बेला भने एउटा भाका जुन भाका चाहिँ हाम्रो सन्ध्याजीले रोज्नु भएको छ त्यो भाका, भाका। अहिले बज्न सकिहालेन भने पनि कार्यक्रम अन्तसम्म पक्कै पनि बज्नेछ यो विश्वास म तपाईँलाई दिलाउन सक्छु र यति बेला भने एउटा निकै नै नि, मिठो भाका तपाईँको लागि राख्न चाहन्छु ै बोल्छौ चर्को चर्को बोल्ने होइनौ स्वस्थ यसै बोल्छौ चर्को चर्को बोल्ने होइनौ स्वस्थ धेरै पछि भेटौँ दाने तिम्रो बानी यति बानी सुधार अल्ली नकाली छौ भन्थे मैले यहीमा गर्ने सही छ पहिला पहिला भन्थे मैले यहीमा गर्ने सही छ कति राती अब बुढी भइ छ गइ छ तिम्रो भन्दै हिँड्थ्यौँ पहिला घुमेर गइसकिङ मेरा पशुपति शर्माले निकै रमाइला खालका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आउनुभएको छ रिलो भागाहरू विशेष गरी उहाँले बजारमा लिएर आउनुभएको र यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा हामीले सुनिसकेका छौँ शर्मा र साथीहरूको आवाज रहेको भएका र हामी रोजाइमा लोक भाकाको व्यवसायमा एकजना साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बाटा धेरै समय पछाडि आउनु भयो है के सपना शुभ नाम कुन भाका सुन्नुहुन्छ नि पुष्कल शर्माले भर्खरै बजारमा लिएर आउनु भएको भाका हो है अलि पहिला पनि आएको थियो क्यारे फेरि अहिले पनि बजारमा आएको सही भाका आए। है कसलाई सुनाउनुहुन्छ नि विशेष गरी धेरैजनालाई सम्झिन पाइँदैन धेरै धेरै धन्यवाद रेडियो सुन्दै गर्नुहोस् है ल ल मैले <muchas> I don't think यसै मर्छुमा देख्न पाउँदैनौ निक नै मर्मस्पर्का तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लुक भाकाको युवसा तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको रोजाइमा रहेको सुमधुर लुक भाकाहरू हामीले तपाईँको माझमा राख्दा राख्दै हामी, हामी आजको कार्यक्रमको लगभग लगभग अन्त अन्त पनि आइसकेका छौँ है तिनजेलसम्म तपाईँले रोजाइमा लुक भएकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट वेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र तिमजीसम्म प्रविधि कक्षीमा रहेर साथ दिनुभएको थियो विष्णुले विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै रुजाइमा लोक भाकाको आजको रमाइलो बसाइबाट प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार समाज को दर्पण सुन्न हो रेडी